नमस्ते सब साथी नारायणी खड़का रेडियो सगरमाथ और शैली थिएटर को संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटो में यहां स्वागत करौबाटो को पचास अंक हो पचासौँ अङ्क अगाडि बढाउनु अघि म अघिल्लो अंक दोहोऱ्याउँदैछु भाग उनान्चासमा हामीले वर्षाकी आमाले वर्षाको बुवासँग उसको बिहेको कुरा गरेको पनि थाहा पायौँ वर्षाले मिलनसँग युवराज अङ्कल र सानिमाको बिहे गराइदिन पाए कस्तो हुन्थ्यो भन्नेसम्म कुरा गरे नाटकको अन्त्य चाहिँ प्रशान्तलाई वर्षा र मिलनले कोही केटीसँग देखेसँगै भएको थियो पुरा के रहेछ थाहा पाउन आउनुहोस् न चो बाटोको पचासौँ अङ्क सन्तोष त्यो टिकाटाको पैसा कति भयो कति हुन्छ केटाहरूको तिमीहरूलाई अब जताको नि टन्न पैसा दिन्छन् घर मामा घर गए त भयो होला त्यस्तै तिन चार हजार डाँच्छस् हजार त मामा एक्लैले दिनु भएको थियो अनि कसले गनेर बस्छ भने त्यस्तै पाँच हजार जति भयो होला के गरिस् त नि त्यही हो यताउति खर्च भयो एउटा जुत्ता किने जुत्ता पनि कति किन्नु पर्ने तँलाई कहाँ छ जुत्ता अस्ति घर जाँदा सुपर ग्लुले टालेर लगाएन अनि जति किने पनि दुई महिना नहुँदै फटाउँछस् त खुट्टा हुन् कि सियो गोडा पनि अब आजकलको सामानै त्यस्तै आउँछ पैसा टन्न हाल्नु पर्यो नि ओरिजिनल किन्न जतानी घुमाइफिराइ त्यही पैसा ल्याएर जोड्ने नगर है त मैले लिएर आएको हो र आउँछु त मैले के अरे किन ठाडे ठाडे भएर बोल्छस् क्या आजकल त भएको कुरा भन्दा नि के ठाडे हो तँ मसित केही भन्नु छैन हेर है बाबु केही छ भने भन है म पनि तेरै उमेर पार गरेर हो ख्यारे के भन्ने केही छैन तेरो त्यो केटीसित चल के चलिरहेछ को केटी को ए त्यो त साथी हो नि हेर बाबु भनिरहेको केही छ भने भन् हावा कुरा गर्छ केही छैन भने साँच्चै छैन छैन बर तेरो चाहिँ के कुरा हो छिटो भन् भूमिका नभाइदिराख त्यो जुत्तालाई कति पर्यो नि यही सोध्नलाई यत्रो दायाँ बायाँ कुरा गरेर ओ कति सुत्छस् लुगा धुरा पल्टेको त बुसुकै नि छु ह्यात्त धेरै कस्तो गर्मी भयो जाडो लाग्यो भनेर ज्याकेट लगाएर निस्केको त कात्तिकै लागेको छैन यत्रो भएको ज्याकेट लगाएपछि पल्दैन त के कुरा हो भन फोनबाटै भनेको भए नि हुन्थ्यो नि यत्रो दिन कुराएर के के नै हो जसरी भेट्ने बाहना नि अँ अब तँलाई मलाई भेट्न पनि भाना चाहियो है त्यस्तो होइन दसैँ कस्तो भयो ए राम्रै भयो तँलाई नि एउटा कुरा भन्नु छ के कुरा हेर्न सन्तोषले क्या पैसा चोरिछ क्या कसको कति मम्मीको सिरानी मुनि राख्नु भएको थियो खसी बेचेको दस आमा दस हजार सन्दुकमा राखोला भन्दा भन्दै त्यहीँ राखी छोड्नु भएछ अहिले त छैन अरे हिजो फोन गरेर भन्नुभएको अनि सन्तोषले नै होला र सिरानी मुनि राखेको कुरा दसैँमा पाहुना साहुना आउँदा हुन् खै त्यही भएर सिधै भन्नै नसक्या मैले हिजो सन्तोषको यसो मन विचार खोजेको पहिले जस्तै ठाडो पाराले बोल्छ खै के हो के हो अनि प्रशान्तको के छ नि खबर बाग्लुङ गएको फर्केर भेटेकै छैन अब भोलि भेट्नु पर्ला किन गएको नि बागलुङ चाहिँ गाउँ त होइन नि हो र होइन गाउँ त तिनीहरूको पुर्ख्यौली थलो त ओखलढुङ्गा हो उहिलेदेखि काठमाडौँमा बस्न थालेका बाजेको पालादेखि तिमीहरूको राम्रै चलिरहेछ रा नि होइन झगडा झगडा कतिको हुन्छ हुँदैन त्यति अब कहिलेकाहीँ त भइहाल्छ नि किन सोधेँ कि झगडा भएर होइन पख म तँलाई एउटा कुरा देखाउँछु ला त यो फोटो हेर्दा को ल यस्तो प्रशान्त हो, हो? यो केटी को त्यही सुन्न त तँलाई बोलाएको नि मैले दिदी बहिनी अथवा साथी कोही हो खै म त चिन्दिनँ अलिक जुम गर्न चिनिस् कोही हो तैँले बागलुङ छ भनेको बेला हो यो फोटो खिचेको नरो कुरा गर न अब चिनेको मान्छे पनि त हुनुसक्छ उसको नै आफ्नो कुरा होला नि त मेरो साइड होस् कि त्यसको साइडको कुरा हो त गदी म त तिमीहरू दुवैजनाको राम्रो होस् भन्ने मान्छे त हुन् त्यही भएर त कुरा गर भन्दैछु त नि थाले मसित त हिजो मात्र बागमुङबाट फर्केको भन्दै थियो दिदी तल चाम के चाडो भयो एकछिन पहन म ओर्नेले राम त पर्दैन एकैछिन त हो नि अब बोलेन भन्ने दुःख लागेको होइन कस्तो बोल्दै बोल्दैन कि मेरो आमा त झन् सोझो गरेर नि हेरेन टाउको लुगाएर रोयो मात्रै त्यो रोग त मैले पहिलोचोटि देखेको गदा के बुधिन भएको गर्दा रहेछ आफूले पनि दुःख पायो अरूलाई पनि दुःख दियो केही न कामको चक्करमा फस्यो धन्न भाग्य रहेछ बोलाउने बित्तिकै साथीहरू आइहालेको भयो त्यसकै विरुद्ध मुद्दा चल्न बेर लाग्दन रहेछ धन्न है जोग्यो अनि अरूभन्दा नि आमालाई त यसले कहिल्यै सन्तोष दिने भएन अनि हजुरलाई पनि हजुरलाई त जसले पनि दुःखै दिन्छ मैले पनि त्यत्रो दु ख दिएँ ह्या त्यो अब पनि पागलै रहेछ के त्यो केटी त्यस्तो हुँदा हुँदा पनि कति पछि लाएर दौडेको त खै दशा ल्यायो होला नि त्यसलाई हाम्रो दाइको पनि त्यस्तै भएको थियो नि तिम्रो दाइको के भएको दाइको गर् पुरै बिहे गर्ने पक्का पक्की जस्तो भइसकेको थियो दाईको त पढाइ त्यति राम्रो थिएन नि त उसको चाहिँ राम्रो थियो बिहे गर्ने अनि उसैकोबाट अस्ट्रेलिया अप्लाई गरेर दाईलाई पनि लग्ने कुरा गर्थे यहीँ घरमा पनि आउँथे कति मम्मीले नै मन पराउनु हुन्थ्यो पछि त खोइ डाक्टर हो कि के हो अमेरिका बस्ने केटो माग्न आएछ अनि सुटुक्कै बिहे गरेछ नि तैँले थाहा पाएर त पछि पुरै रक्सी खाएर यहाँ घरमा पनि हङ्गामा गरेर कहिले म मर्छु भन्ने अनि कहिले त्यसको बुढोलाई मार्छु भने कस्तो गर्नुभयो अनि मम्मीले बल्ल बल्ल त्यो केटीलाई कता कताबाट भेटाएर बिहे त गरिनौ गरिनौँ सम्झाएर नमर मात्र भयो नि भनिदेऊ भनेर भन्नुभयो केटी हाम्रै घरमा आयो होइन अनि त रोएर उनीहरूको फ्यामिली चाहिँ अलिक पढे लेखेको सबैजना टाइप टाइपका रहेछन् नि त अनि कहाँ बल्ल तल प्लस टू पास गरेको हाम्रो दाई अनि अब हाम्रो फ्यामिली पनि त उति पढ लेखेको नै नि त यस्तो घरमा गएको थिन्थे अनि त केटीलाई थाहा नै हुन्छ भनेर फ्रड गरेर बिहे गरिदिए रहेछन् नि त कस्तो रोयो बिचरा अन्त कस्तो माया लागेको त्यस्तो अनि अनि कहाँ आनी, आनी, आनी? दाइले त फर्केर नजा म तँलाई यहीँ सिन्दुर हालिदिन्छु भन्छ नि तर केटीले मानिन गल्ती मेरो फ्यामिलीले गर्यो तर अब यसको सजाय मैले अर्को फ्यामिलीलाई दिनुहुन्न जे भए पनि मेरो बिहे भइसक्यो भने माया गरेपछि बिहे गर्नै पर्छ भन्ने हुन्न भनेर के के भनेर सम्झाएँ अनि तँ यहाँ नबस् तँलाई झन् हुन्छ आल्स गरेर अस्ट्रेलिया जा म साथीहरूलाई हेल्प गर्न बन भनिदिन्छु भनी होइन अनि त्यसपछि यता मामाले की की के के मिलाए अनि अनि त गएको नि हाम्रो दाइ अस्ट्रेलिया अहिले कहाँ छ त त्यो केटी अहिले त अमेरिका गइसकेँ मेरो फेसबुकमा फ्रेन्ड चाहिँ बुढासँग भएको फोटो हालिरहेको हुन्छ है सर होला नि माया होइन अँ नत्र त फेरि त्यो अहिलेको बुढालाई पनि धोका दिए जस्तो नि कि बिहे गर्न भएन अथवा गरेपछि पनि ल गरिहाले पनि यस्तो भयो भनेर छोडिदिनु पर्यो तर कस्तो एकदमै राम्रो थियो क्या अहिले तल गएर हेरौँ ल ल फोटो अमनसित के हुँदैछ तिम्रो खोइ <laughs> त्यो दिनदेखि भेटाएको छैन यत्तिकै फेसबुकमा अलिअलि कुरा हुन्छ त्यसले नि अहिले पनि बनाएको छैन मैले पनि बनाएको छैन चल्नु चाहिँ चल्या हो खै भन्दैन भने कसरी थाहा हुन्छ थाहा भइहाल्छ मिलन र मैले त हास् छैन साँच्चै दाइले पनि भन्छ छैन अनि दाइले पनि भन्छ छैन अनि फोन राख्दा चाहिँ के भनिसकन्छ त बाई सियु माया गर्नेलाई हरेकचोटि गर्छु गर्छु भनिरहनु पर्छ ल होइन जे भए पनि तर विचार गर है सारा त्यत्रो भोग्या छ हौ हेरेर गीत सुनेर होइन मान्छेलाई माया गर्ने क्रससम्म ठिकै छ राम्ररी बुझेर मात्रै अघि बढ्नु अघि बढ्ने हो भने त्यो त त्यही गर्ने हो हजुरको पर्मिसन लिइहाल्छु नि मेरै पर्मिसन लिन चाहिँ पर्दैन है इन्फर्म गर्छु सल्लाह लिन्छु नि त उसो भए <laughs> ल जाम त तल छतमा कसो चिसो भयो त मैले अघि नै जाम भने होइन कति बज्यो दस बजे लाग्यो ए मैले मुड खराब छ भनेको मिलनले मुभी हेर्ने भनिएको थियो आएछ त गएर होइन आइमिन हलमा होइन क्या अनि का त ल्यापटपबाट देऊ है कसरी खुर एउटै टाइममा हेर्ने क्या दुवैजनाले वा म पनि हेर्छु नि ल ल ल नि नछि छिटो पो भयो हेर्दिनँ कबाबमा हड्डी के भन्नु कसले भने आँ खुरकुर नहेर अब कुन मुभी हो त्यो हेरेर हुन्छ ब्रोकलिन भन्यो के अरे पेन ड्राइभमा ल्याइदिन्छु कि हिजो ए त्यो त मैले हेरिसकेँ आफूहरू मात्रै हेर्छ कसो छ राम्रो छ अँ एकदम राम्रो छ <laughs> बिचमा अलिअलि त्यस्तो खाले सिन पनि छ हो र <laughs> अँ हेभ म गएँ ल गुड नाइट ल ल गुड नाइट आजको भाग तपाईँलाई कस्तो लाग्यो हामीलाई भन्न नबिर्सिनुहोला हामीलाई प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा चौबाो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जीमेल डट कम हो आजको अङ्कलाई यति रमाइलो बनाउने कलाकारहरू रविना थापा सीमान्त पुरा दुर्गा कार्की र समापिका गौतमलाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढा थोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा सात बजे र मंगलबार दिउँसो दुई बजे चौहटो सुन्नुहोला